नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमारेकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज सुर्मासम्मका प्रमुख समाचारका शीर्षकहरू बीच आज दे। आज लार्बा खोजी नष्ट गर्ने अभियानु पहिलो चरण चीनका पूर्व रेल मन्त्री लि जुनलाई मृत्युदको सजाय भ्रष्टाचार तथा पद र शक्तिको दुरुपयोग गरेको आरोप और काठमंड मोलपानी में निर्माणाधीन क्रिकेट मैदान सरकार ने अंतराष्ट्रीय स्तर को स्टेडियम बनाने त्रिकुणात्मक क्रिकेट श्रृंखला में बेलुकी वर्षा प्रभावित हो वेस्ट इंडीज श्रीलंका बीच खेल आज होने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 अंतरिम मंत्री परिषद का अध्यक्ष किलराज रेग्मी रहुचा का बेजे कुमार आज का नेकपा का और उच्च स्तरीय राजनीतिक समिति का संयोजक विजय कुमार छलफल चुनाव को विपक्ष में रहकर नेकमा माओवादी सहित अरू दल करने वार्ता का विषय में छलफल कर प्रधानमंत्री को सरकार निवास बालवाटार पुग्न हो छलफल में नेक माओवादी राख मग में मा सरकार का प्रस्ताव संविधान सभा चुनाव को तैयारी सामुपातक संख्या लगात का विषय यसैबीच आगामी कस्तो बनाउने भन्ने बारे शीतल निवासमा अर्थमन्त्री शङ्कर प्रसाद कोइरला र रा, राष्ट्रपति डाक्टर रामराय यादव भएको छ आज बिहानै भएको छलफलमा राष्ट्रपति यादव र रा, मन्त्री कोइरलाका साथमा आर्थिक सल्लाहकारहरू र नेपाल सरकारका दुईजना सचिवको समेत सहभागिता रहेको छलफलमा अर्थमन्त्री कोइरालाले सरकारले अध्यादेश मार्फत ल्याउन लागेको बजेटबाट बारे राष्ट्रपतिलाई ब्रिफिङ गर्नु भएको श्रोतले बताएको आज बिहान आठ बजेदेखि भएको छलफलमा राष्ट्रपति यादव र मन्त्री कोइर्लाका साथै का, साथ का नवनियुक्त आर्थिक सल्लाहकार शम्भूरण कास्थ राष्ट्रपति कार्यालयका सचिव शारदा प्रसाद त्रिताल लित बहादुरता छ अर्थमन्त्री कोइरला सँगै अर्थ सचिव र अर्थ का कानूनी सल्लाहकार चिरञ्जी चुनावी सरकारले नयाँ योजना तथा कार्यक्रम राख्ने र पूर्ण आकारको बजेट ल्याउन नमिल्ने राष्ट्रपति डाक्टर राम यादवले अडान राख्दै आउनु भएको छैत्र सताइस गते चार चार अर्ब बयासी करोडालिस लाख रुपियाँको पूर्ण आकारको समायोजित बजेट सार्वजनिक गरेको सरकारले नयाँ आर्थिक गरिरहेको छ अघिल्लो साता मन्त्री परिषद अध्यक्ष किलराज रिग्मीले गर्नुभएको भेटका बेला राष्ट्रपति डा राम्रण यादवले यो सरकार चुनावी भएकाले नयाँ कार्यक्रम राखेर पूर्ण आकारको बजेट नल्याउन र चुनाव सम्पन्न गर्ने विषयलाई मात्रै समेटेर बजेट अध्यादेश सिफारिश गर्न आग्रह गर्नुभएको थियो मुख्य दलहरूसँगको वार्ताको लागि सकारात्मक भएको नेकपा माओवादीले यसबारे आफ्नो औपचारिक आज दिउँसो बाह्र बजे काठमाडौँको राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी अध्यक्ष मोहन वैद्य किरणले केन्द्रीय समितिको बैठक पोलिट ब्युरो बैठक र समसामयिक राजनैतिक अवस्थाका विषयमा पार्टीको दृष्टिकोण र निर्णय सार्वजनिक गर्ने कार्यक्रम माओवादी नेता खडग बहादुर विश्वकर्माले नागरिकको चाहना अनुसार संविधान बन्ने अवस्था नरहेसम्म चुनावमा भाग नलिने माओवादीले सरकार गठनको बेला भएको एघार बजे सहमति र पच्चिस बजे बाध कार्य नभएसम्म चुनावमा भाग नलिने अडान राख्दै आएको छ नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले मंगिर चार गते मुलुकमा संविधान सभाको निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गर्नु भएको छ जीब्रो को निमित परीक्षण करने क्रम हाल अमेरिका रहन्भ कंग्रेस सभापति कोइर्ला आज बाल्टीमोर में आपको सम्मान में कार्यक्रम संबोधन करते चुनाव जसरी दावी चुनाव का अंतराष्ट्रीय परिस्थिति निर्माण भन्नभि भन म्लूक में स्थानीय निर्वाचन नर्ष भईस भारत चीन शांति लोकतंत्र स्थायित्व विस का चाणे चुनाव हन्द भक् में चुनाव में कंग्रेस बहुमत शुभेचक आगामी चुनाव में एक ढिक्का भर गर्न आग्रह समेत कोईरालाब 45 मिनट लामो संबोधन का क्रम में चुनाविंदु में रा निर्वाचन क्षेत्र निर्धारण आयोगले राजनैतिक दलहरू सहित विभिन्न पक्षको छलफललाई सचिवहरूसँग आयोगले क्षेत्र निर्लाई छलफल बिहान एघार बजे आयोगको कार्यालय नयाँ निर्वाचन क्षेत्र निर्धारणमा आएका सुझाव फरक फरक रहेकाले ती सबैलाई आधार बनाएर आयोगले प्रतिवेदनको काम थाल्ने आयोगका सदस्य डम्बर च्याम्जोङले जानकारी दिनुभयो उहाँको अनुसार भोलिबाट प्रतिवेदनको काम थाल्नेछ अहिलेसम्म भूगोल र जनसंख्यालाई निर्माणको आधार बनाउनु पर्ने विषयमा समानान्तर सुझाव आएका छन् सामुदायिक विद्यालयका अस्थायी शिक्षक र कर्मचारीले माग पूरा नभएसम्म आन्दोलनलाई फैसला कार्यान्वयन गर्न माग गर्दै उनीहरूले गएको सोह्र गतिदेखि आन्दोलन शुरू गरेका हुन् अस्थायी शिक्षक र विद्यालय कर्मचारीको हितमा रहेको अध्यादेश पारित गर्न माग गर्दै शिक्षक तथा कर्मचारीले काठमाडौँको रत्न पार्कमा अनसन पनि थालेका छन् सरकारले माग पूरा गर्ने आश्वासन दिए पनि भएको नेपाल विद्यालय कर्मचारी युनियनका महासचिव कमल प्रसाद खतेडाले बताउनुभयो तर मन्त्रालयले भने अध्यादेश जारी नहुँदासम्म केही गर्न नसकिने बताएको छ सरकारले आठ महिना अघि नै शिक्षा ऐन संशोधनको अध्यादेश राष्ट्रपतिलाई सिफारिश गरे पनि जारी हुन सकेको छैन आफ्ना मागबारे ध्यान आकर्षण गराउन ज्येष्ठ नागरिक महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय जाने भएका छन् तीन महिना बितिसक्दा पनि सरकारले माग सम्बोधन गर्न कुनै चासो नदेखाएकाले आज बिहान एघार बजे मन्त्रालय जाने तयारी भएको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष गौरी शङ्कर लाल दासले बताउनुभयो ज्येष्ठ नागरिकहरूलाई यातायात भाडामा पचास प्रतिशत छुट दिनुपर्ने आरक्षण सिटको व्यवस्था गर्नुपर्ने र स्वास्थ्य उपचारमा सहुलियत दिनुपर्ने माग गर्दै काठमाडौँको यातायात व्यवस्था विभागको मोलगेटमा दिनौ धर्ना दिँदै छन् संविधानमा उल्लेख भएका यी हक अधिकारलाई कार्यान्वयनमा ल्याउन ज्येष्ठ नागरिकले सरकारसँग आग्रह गरेका छन् डेंगू रोगबाट बस्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले चितवनमा आजदेखि लामखुट्टेको लार्बा खोजी नष्ट गर्ने अभियान शुरू गरेको छ जिल्लाका दुई नगरपालिकामा तीन दिनसम्म यो अभियान सञ्चालन हुनेछ रतनगर नगरपालिका र भरतपुर नगरपालिकाका सबैवटामा घर घरमा पुगेर लार्बा नष्ट गर्ने जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख किर गोदारले जानकारी दिनुभयो लार्बा खोजेर नष्ट गर्ने अभियान सँगै प्रत्येक घर घरमा पुगेर जनचेतना समेत फैलाउने उहाँले बताउनु अभियानका लागि दुई नगरपालिकामा जनस्वास्थ्य कार्यालयका सुपरभाइजर बाहेक का एक जना स्वयंसेविका खटाइएको छ जनसङ्ख्याको चाप बढी भएका ठाउँहरूकामा यसै सर्ने भएकाले पहिलो चरणमा दुईवटा नगरपालिका अभियान शुरू गरेको गोदारको भनाइ छ सफा पानी जम्ोत्रा टायरहरू लार्वाने भएकाले यस्ता ठाउँमा पानी जम्न दिन नहुने जनस्वास्थ्य गोदारले बताउनु भयो घरका झ्यालमा जाली राख्ने घर वरिपरि भएका खाल्टा खुल्डी पुर्ने साँझ पख घर बाहिर निस्कदा लामो बाहुला भएका कपडा लगाउँदा डेङ्गुबाट बस्न सकिने चिकित्सकहरूको सुझाव छ दुई वर्ष अघि महामारीकै रूप लिएको डेङ्गु अहिले भने केही न्यूनीकरण भएको अब पालो अर्पण जनआको अर्पणजन आवाजमा हाम्रो प्रश्न छ प्रजातान्त्रिक व्यवस्था स्थापित गर्न निषेधको राजनीति गर्न नहुने पूर्व राजा ज्ञानेन्द्र शाहको भनाइप्रति तपाईँ के भन्नुहुन्छ ए सही विश्लेषण बे दलहरूलाई चिडाउने बोली र सी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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटा बिरग सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन अभिषेक काठमाडौँ मुगलिन दमोली पोखरा नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुला छन् शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस विदेशका समाचार चिनका पूर्व रेल मन्त्री ली झी जुनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ पूर्व रेल लिउले भ्रष्टाचार गरेको तथा पद र शक्तिको दुरूपयोग गरेको भन्दै चीनी अदालतले मृत्युदण्डको सजाय सुनाएको त्यहाँका संसार माध्यमले सुनाएका छन् आफ्नो पच्चिस वर्ष कार्यकालमा रेल लिउमाथि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 खेल समाचार काठमाण्डुको मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानलाई सरकारले अन्तर्राष्ट्रिय स्तरको इस स्टेडियम बनाउने भएको छ त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले आगामी बजेटमा झण्डै चार करोड़ खर्च योजना बनाएको मन्त्रालयका सचिव हरि नेपालले जानकारी दिनुभयो नेपालमा अन्तर्राष्ट्रिय स्तरको राम्रो मैदान नभएको अवस्थामा सरकारले मोलपानीलाई स्टेडियमको रूपमा विकास गर्ने भएको हो उहाँका अनुसार एसियन क्रिकेट काउन्सिल र अन्तर्राष्ट्रिय काउन्सिलले समेत मोलपानी मैदानलाई स्टेडियम बनाउन आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन् मोलपानी मैदानमा खाल्टो काम सकेको छ भने पर्खा लगाउने काम भइरहेको छ साउन महिना लगत्तै स्टेडियम बनाउन थप काम हुने मन्त्रालयले जनाएको छ त्यस्तै सरकारले यसपटक पोखरा भैरवा नेपालगंज मोरंग रंचनपुर में समेत क्रिकेट मैदान को स्तर वृद्धि तथा बनाने प्रक्रिया थाल बजे व्यवस्था को गरेको सचिव नेपाल जानकारी दूंभ त्रिकोणात्मक क्रिकेट श्रृंखला अन्तर्गत आइतबार बेलुकी वर्षाले प्रभावित भएको वेस्ट इन्डिज र श्रीलङ्का बीचको खेल आज हुने भएको छ पहिले ब्याटिङ गरेको श्रीलंकाले खराब प्रदर्शन गर्दै उन्नाइस ओभरमा तीन विकेट गुमाएर साठी रन जोड़ेको अवस्थामा पानी परेपछि खेल रोकिएको छ बेलुकी शुरू खेलमा श्रीलङ्काले बीस ओभरबाट खेल थाल्ने आइसिसी अनलाइन संस्करणले श्रीलंका उपलगा रयवर्धन सात रन चाँगकारले जितेताीत सँगै नौ अङ्क छ भने श्रीलङ्का र भारतको समान पाँच अङ्क छ एन्डी मोर्याले बेम्बल टेनिसको पाइतबार राति भएको फाइनल डन को उपाधि दिलाईनल में मुर्रे जो कोई अन्तरिम मन्त्री परिषदका अध्यक्ष रेग्मी र उच्च स्तरीय राजनैतिक समितिका समयोजक गक्षदार बीच भेटवार्ता वार्ताका विषयमा नेकपा माओवादीले आज औपचारिक धारणार्वजनिक गर्दै दे। डेंगु रोगबाट बस्नका लागि चितवनमा आजदेखि लामखुट्टेको लार्बा खोजी नष्ट अभियान शुरू पहिलो चरणमा रतनगर भरतपुर नगरपालिकामा चीन का पूर्व रेल मंत्री लिउ झी जुन मृत्यु दंड को सजाए भ्रष्टाचार के मोलपानी स्तर स्टेडियम बनाने त्रिकुणात्मक क्रिकेट श्रृंखला में आईतबार बेलुकी वर्षा प्रभावित श्रीलंका बीचराज